रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम अर्पण शुभसाज हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको अर्को नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट आँट्यो भने मलाई साथ मिलिरहेको छ सा राज र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको यो बसाइलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको वसा लिएर हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म उपस्थित हुने गर्दछौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रममा तपाईँ पनि आउन चाहनु भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ हामीले बजाउने लुक दोहोहर भाका मार्फत आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना पनि राख्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कुराक बाटो मिनालामा अमिना मिनाजी सुनाउनुहोस् नानो खबर के छ तपाईँको सबै ठिक छ हुन्छ कार्यक्रममा आउनुभएको छ क्या कसैलाई सम्झिरहेको छ धन्यवाद हजुर हुन्छ मिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलामा पनि बस्ती जनाउँदै गर्नुहोला माया नमान्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुराक भाट्यो मिना लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुइटा पार्टी भएर कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लुकदोहोरी भाका मार्फत आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ र बर्खा पनि लागिसकेको छ कतै रोपाइ गरिरह गरिसक्नु भएको छ होला कतै भर्खर रोपाई गर्दै हुनुहुन्छ होला जहाँ हुनुहुन्छ जस्तो अवस्था गरिरहनु भएको छ तपाईँहरूले कार्यक्रमहरू अर्पणहरू शुभ साँझको व्यवसायमा हुनुहुन्छ तपाईँलाई पनि आउन मन लागेको छ दिनभरिको थकाइहरू थोरै भए पनि मेट्न आउ भेट्न मन लागेको छ भने कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो Hello, नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सरगमजी सुनाउनुहोस् कुराकतिरको नयाँ नङ्ग्रो खबर के छ ना। गाम लागे आज खोरा कतिको रोपाई सुरु भएको छ कि छैन खोराकै हुन्छ अलिक ढिलो नै हुन्छ होला है सायद पानीले साथ पनि दिइरहेको छैन होइन कार्यक्रममा सहभागी हुनुहुन्छ आज कहाँ कसैलाई सम्झिने अनि अनि सर्गम सर्गम सरगमजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा उपस्थित जनाउँदै गर्नु होला अहिले छुट्टिन्छ नमस्कार यति बेला सर्गम सरगम तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा गई सक्नु भएको छ टेलिफोन सम्प्रकामा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ माधवपुरबाट विनिता के भन्नुभयो विनुका पन्थ विनुजी के छ होला नयाँ नौलो खबर हम सब ठीक माधवपुर के नया ना खबर सुना गर्मी बढ़ रह पानी पर्ने होना आश मत देखा पानी ने कहीं इसो पर्च फिर हराइह होना बीनुआजी कार्यक्रम में आने भाषा आज कसिने हुन्छ बिनिकाजी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलाहरू पनि उपस्थिति छ मैले गर्नुहोला माना मार्नुहोला अहिले भने छुट्टिन्छ हौ नमस्कार यति बेला बिनुका विनुका पन्थ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ तपाईँ दिनभरि काममा व्यस्त रहनुहुन्छ आफ्नो कामबाट घर फर्किँदै हुनुहुन्छ र मोबाइलको सेटमा भए पनि रेडियो अर्पणमा पन बस्ने कार्यक्रम अर्पण शुभ साँसके बसालाई मन लागेको छैन सुनिराख्न मन लागेको छ भने मिठा मिठा लोकदोरी भाकाहरू बजाएर तपाईँको दिनभरको थकानलाई मेटाउने हामी प्रयत्न गर्नेछौँ र थोरै भए पनि मेटिन्छ तपाईँको थकानहरू भन्ने आशा अनि विश्वास राखेको छु र अनि कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन छ कार्यक्रममा को कोही मित्र हुनुहुन्छ हेलो है? हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँ सम्पर्क विच्छेद भइसकेको छ तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ हामीले बजाउने लोकदोहोहराका मार्फत आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न को त्रिसठी बाटे सय तेत्तिसको दुईवटा पाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँको दिनभरको थकानलाई मिठा मिठा लोकदोहोहराकाहरू बजाएर थोरै भए पनि मेटाउने हामी प्रयत्न गर्छौँ र कार्यक्रममा एउटा सुमधुर लोक भाका राख्ने बेला भएको छ यो भाका फेरि उपस्थित हुने नै छौँ र अब क्रममा लागि यो मिठो सुमधुर भाका यस्सी लोक भाका हामीले पृष्ठभूमिमा राख्यौँ तपाईँले वनपाका गर्ने वनपाकामा गुनगुनाउने लोक भाकाहरू आज हामी कार्यक्रममा स्थान दिने गर्दछौँ निकै नै पुराना लोकदोहोहरकालाई आज कार्यक्रममा स्थान दिने चमरको गरिराखेका छौँ तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ तपाईँ आफ्नो आफन्त घर परिवारदेखि हुनुहुन्छ सम्झना मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन बाटो भएर कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इशारा पाएको छु स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराक रुपचन्द तामाङ रूपचन्दी के छ तपाईँको नयाँ नबर सुनाउनुहोस् सबै ठिक छ अनि के कसरी बित्यो तपाईँको दिन आज रूपचन्दी रूपचन्दी खुराकबाट रूपचन्द तामाङ आउनुभएको थियो तर पनि उहाँसँग कुराकानी हुन पाएनौँ दिउँसो पनि उहाँसँगै सम्पर्क विचित भएको थियो आज बेलुका पनि उहाँसँगै सम्पर्क विचित भएको छ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँको दिनभरको थकानलाई निकै नै पुराना लोकदोहरी भाकाहरू बजाएर थोरै भए पनि मेटाउने प्रयत्न हामी गरिराखेका छौँ र तपाईको थकान थोरै भए पनि मेट्छ भन्ने हामीले आशा अनि विश्वास पनि राखेका छौँ र तपाईँ आफ्ना आफन्त घर परिवारदेखि ठाडा हुनुहुन्छ सम्झना मन लागेको छ भने शून्य र शून्य छपन्न पाँच बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय बेलुका साँझ सात बजेपछि करिब साढे सात उपस्थित हुने गर्छौँ तपाईँकै सम्झना समर्पणहरू लिन र तपाईँलाई निकै नै रमाइला निकै नै पुराना लोकदुखुरी भाकाहरू पनि सुनाउने गर्दछौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ खाना खानु भयो कि नै खाई सके। खाना आज़ अनि के बीत नहीं दाजी कार्यक्रम में सहभागि जना आज कैक समझिने आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित जनाउँदै गर्नु होला माया नमार्नुहोला अहिले छुट्टिन्छ नमस्कार यति बेला कोराकबाट निता लाम आउनु भएको आप थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी कार्यक्रममा उपस्थित कति जनाउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भरे कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कमरेजबाटै सुनिता सुनिताजी त धेरै दिनहरू आउनुभयो नि त फोन नलागे पनि सुनेर साथ दिइ दिइहाल्नु हुन्छ नि होइन रेसम्म मात्रै अनि के कसरी बितिरहेको छ दिनहरू सुन्ताजी हुन्छ आज कार्यक्रममा सहभागी जनाउनु भएको छ कहाँ कसलाई सम्झिने धन्यवाद हुन्छ सुन्दाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला कुम्रोजबाट सुनिता आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गरिसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर अनि के छ अन्ताजी तपाईँको नयाँ नानु खबर हाम्रो पनि सबै ठिक छ इच्छा कामनातिर के कस्तो छ सुनाउनुहोस् पानी परिरहेछ अलिकति शीतल पनि महसुस गरिरहनु भएको छ खाना खानु भयो कि नाइ भनेको मैले हाम्रो पनि भएको छैन आज सँगै होला जस्तो हुन्छ है हुन्छ मात्रै कि साँच्ची नै सँगै हुन्छ अन्तभाग जनाउनु भएको छ कि कसैलाई सम्झिने त जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्ती जनाउँदै गर्नु होला अहिले छुट्टिन्छ नमस्कार यति बेला इच्छा कामनाबाट अनिता आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर खुल्लै छ अब पनि कार्यक्रममा एउटा सुझु र आवाजमा सजिलो गीत राख्ने बेला भएको छ यो गीतपछि फेरि उपस्थित हुने नै छ गाउँमा मेरिनिमा गेट अन्तै दवश्यकी निर्माया हुनै छोरी भेट निकै नै रमाइलो लोकदोहोरी भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ हामीले बजाउने लोकदोहोरी भाका मार्फत तपाईँको दिनभरको थकानलाई थोरै भेट पनि मेटाउने प्रयत्न गरिराखेका छौँ र यस्तै गरी तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र कार्यक्रममा सहभागी हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कार्यक्रममा कोही मित्र हुनुहुन्छ तर पनि उहाँको आवाज मैले सुनिराखेको छैन र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्ट मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट दिपबहादुर चेपाङ दिपबहादुरजी के छ तपाईँको नयाँ नलो हाम्रो पनि यस्तै हो अब बर्खा लागिरहेको छ कहिले काहीँ यसो पानी पर्छ कि भनेको फेरि पानी हराइदिइहाल्छ कि अनि खानपिन भयो कि नै तपाईँको हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने हुन्छ दिपबबहादुरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला कुराकबाट दिपबहादुर आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर खुल्लै छ निकै नै पुराना लोकदोहोरी भाकाहरूलाई आज कार्यक्रममा स्थान दिइराखेका छौँ निकै नै पुराना मिठा तपाईँले नै रोसाउनु भएका लोकदोहरीरी भाकाहरूलाई कार्यक्रम स्थान दिइराखेका छौँ तपाईँ दिनभर काममा व्यस्त रहनुहुन्छ अचिल त झन् धेरै कामको चकारो बढिरहेको छ र आफ्नो खेती किसानी पनि अलिकति बढ्दा मात्रामा परिरहेको छ त्यो कामबाट घरमा फर्किँदै हुनुहुन्छ भने पनि तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हेलो टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो फेरि गइसक्नु भएको छ सम्पर्क विचेत भइसक्नु भएको छ र फेरि पनि कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कुराकबाट प्रवीण तामाङ प्रवीण चाहिँ के छ तपाईँको नयाँ खबर हाम्रो पनि सबै ठीक छ नि के कसरी बित्यो प्रवीणजी नि तपाईँको दिन आज अनि <laughs> <वो थी> <laughs> खाना खानु भयो कि भएन प्रवीणजी तपाईँलाई हुन्छ प्रवीणजी कार्यक्रममा आउनुभएको छ कहाँ कसलाई सम्झिने आज धन्यवाद हुन्छ प्रवीणजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अलिक छुट्टिन्छ नमस्कार यति बेला खोराकबाट प्रवीण तामाङ आउनुभएको थियो आपन आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झेर भएको छ टेलिफोन सम्भागमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तामाङ दिपेन्द्रजी के छ तपाईँको नयाँ नौलो खबर सबै ठिक छ हुन्छ कार्यक्रममा सहभागी जनाउनु भएको छ आज कोही कसैलाई सर्वप्रथम हजुरलाई अनि मधेसी प्रमाण तमा अनि मानसिंह नारायण सिंह अनि साथीहरू तिल प्रवीण अशोक प्रजाल अनि रमेश अनि प्रेम अनि अर्कै प्रेम अनि सुनिज अनि मेरो भाइ अनि साथीहरू सोनाम डोर्जे अनि अर्कै सोनाम अनि दिपेन्द्र मेरो बहिनीहरू पार्वती सबिना रविना रजिना अनि मेरो हजुरआमा हजुरआमा बिन्दुमाया ढलान अनि आइत सिंह चेपाङ अनि कुद्धिमाया चेपाङ शान्तिमाया चेपाङ शान्ति चन्दमा मक्तान कुमार मक्तान अनि फुबा फुबाहरू सबैको लागि मलाई हुन्छ ता, दिपेन्द्रजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि बस्ती जनौती गर्नुहोला माया नमार्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार यति बेला कोरागबाट दिपेन्द्र तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै सम्झना समर्पणहरू लिँदा लिँदै तपाईँकैलाई तपाईँलाई नै मिठा लुगदुहुरी भाकाहरू बजाउँदा बजाउँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भोलि फेरि अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने हुने नै छ तिनजनासम्म रेडी अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट मिना लामा कुराकबाट सरगम तामाङ माधवपुरबाट विनुका पन्थ र कुराकबाट रूपचन्द तामाङ कुराकबाट निता लामा र कुमुरुजबाट सुनिता इच्छा कुराकबाट दिपब बहादुर र कुराकबाट प्रवीण तामाङ अन्तिममा फोन गर्ने साथी कुराकबाट हुनुहुन्थ्यो दिपेन्द्र तामाङ फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद तिन दिनसम्म मेरो आवाजलाई रेडियो सेरसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई हृदयदेखि नै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म मगर पनि यो गीतलाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको यो श्रृङ्खलाबाट बिदा हुन्छु नमस्कार राम्रो विचार समाचार गीत सुन्न पाउँछ राम्रो विचार समाचार गीत सुन्न पाउँछ एक सय चार थोप्लो पाँचमा रेडियो अर्पण आउँछ गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण गाँवघरा समाज को दर्पण सुन्न हो रेडियो आर्पा